कुरा ती तर यो टिकट <laughs> त रेडियो होइन कता यता यता फोन गर्ने हो त हाँस्ने हो र के हँसाउने Lala enjoy karo Yo samay ho just for enjoy ko just for enjoy ko just for enjoy ko Asalaam namaste and welcome in this show this is time for a program just for enjoy Sweeney Rohan for a Kusad Vali Laptain one kariru one of the best and one of the rocking radio station of your town this is Radio Arpan 1 of 4.5 MHz and also internet online by www.radioarpan.com like on kariru program just for enjoy ka a chuk brand new episode rathabai so we will hotly to welcome gano sa a chuk 12 pm sa ma hami rohanes so, hum wal well, totally musical does uru play out hami ga nene so program just for enjoy marwai rathabai sweeney rathabai मा ग्रेट सपोर्ट रुम मिस्टर प्रोग्राम र प्रोग्राम जस्पो इन्जोयमा आजको एपिसोडमा रहेर हामी तपाईँको माझमा टोटली म्युजिकल टचहरू प्लेआउट गर्ने नै छौँ यति प्रोग्रामको ओपनिङ म्युजिकल ब्रेक ब्याकग्राउन्डमा प्लेआउट भइसकेको छ प्रोग्राम जस्पो फर्स्ट म्युजिकल ब्रेक सँगसँगै प्रोग्राम जस्प इन्जोय सट म्युजिकल ब्रेक मेरी सपना परी मेरी परीन परी मेरी परी मेरी परी मेरी सपना परी तिब्बो सत्म्बो चल छुल यहाँ चल जाहर भारी स्वप्न पारी मेरी स्वप्न पारी चंद्रमा जस बैसारिम र आइमा ग्रेमिहारलाई सुपना परी, मेरी सपना पारी हाँसी बना प्यासी नीलकमल जस तई पनी पर घुस हासी बनाई प्यासी पालो राखिसकेका okay, छु कल असिस्ट गर्दैले प्रोग्रामको प्रेजेन्टर पनि प्ले आउट गरिरहेका छौ आजको एपिसोडमा केही लभ टिप्सहरू तपाईँको लागि जस कसैलाई पनि धेरै माया गरिन्छ होइन र एकदमै मन पराइन्छ भने कसरी नजिक हुने त त्यो ती एउटा टिप्सहरू तपाईँको लागि रहन्छ जहिले पनि आपसमा अदर पर्सन होइन एउटा जस आफूले जसलाई मन पराएछ आँखामा आखा, आखा मिलाएर कुरा गर्दै जानुपर्छ री होइन त्यसैले एउटा इम्प्रेसिङको कुरा आउँछ होइन त्यस पछाडि लगती जो, जो लेडिज लागि जब पनि एउटा माया, माया मुस्कान चाहिँ एकदमै गर्नुपर्छ र सधैँ उसको लागि चाहिँ सहयोग पनि गर्नुपर्छ र त्यो सहयोग गर्नको लागि हरफल हर, हर छैड तयारी अवस्थामा रहनुपर्छ त्यसो त कहिलेकाहीँ जुन दिनका कुराहरू हुन सक्छन् र उसको एउटा बर्थडेको दिनमा चाहिँ त्यो डे चाहिँ स्पेसल्ली बिर्सिन चाहिँ भएन र एउटा कुनै गिफ्ट उसको लागि चाहिँ एकदमै हुन्छ गुलाब हुनसक्छ अथवा अदर एकदमै ब्युटिफुल गिफ्टहरू चाहिँ तपाईँले दिने प्रयत्नमा अनुसत्नु हुनेछु एउटा इम्प्रेसिङ पार्ने खालको कुराहरू चाहिँ तपाईँ यस्तो गर्नुभयो भने सु द्याट अलिकति इम्प्रेसिङ चाहिँ बढ्छ माया पनि बढ्दै जान्छ कि जस्तो लाग्छ र यो लेडिज साथीहरूको लागि कसैलाई धेरै सायरी पनि मनपर्ने गर्दछन् होइन र यो एकदमै मन पार्छन् पनि त्यसैले कहिलेकाहीँ उसको लागि एउटा एकदमै राम्रो हालको एकदमै काकी उसले त्यो सायरी सुन्ने बित्तिकै अझै सुनाउ सुनौ होस् त्यस्तो खालको सायरीहरू चाहिँ गर्नुपर्छ र सुनाउनुपर्छ यस्तै गर्दै जानुपर्छ र एउटा मायामा पागल टिसहरू अझ बाँकी छ तपाईँको लागि अरू टिप्सहरू पनि बेला अर्को एउटा म्युजिक सुन्छौँ राज्यले प्लेआउट गरिसक्नु भएको छ प्रोग्राम जस्मिन जोमा सिक्न म्युजिकल ब्रेकै ब्याकग्राउन्डमा प्लेआउट भइसकेको छु म्युजिक सँगै सर्ट कमर्सियल ब्रेकमा जान्छौँ डियो अर्पण एक से चार थोपलो पांच मेगा हाल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 किचन देखी बेडरूम सामीसानी घर को लागी। चर सामान सस्तो आनी। नाम सस्तो पैसी फर्नीचर दंग भाज मजूर हेरी हेरी घर आमा बुवा दिदी बहनी लो हम जु भाइ सम्झनु सही काँडी चो सस्तो भनी छ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 होइन गुरु तपाईँ टाढी चोक आएपछि गाडी झाप्प रोक्नुहुन्छ किन हो म किनमेली स्कुलको जुत्ता हजुरलाई पार्टी सुज अनि यो लेडिज ब्याग चाहिँ कसलाई हो यो ब्याग चाहिँ कान्छ यी रेडिमेड सर्ट पनि छ लगात हिरो जस्तो देखिन्छ होइन यी सम्पूर्ण सामान एकै ठाउँबाट कहाँबाट ल्याउनु हो गुरु उसल कान्छ मनका फिर्सी स्टोर त्यही बाटो हजुर हामी कहाँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर बमोम जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ तथा स्व सुज डियर हिल सुज शिखर सुज मुड वेयर र विभिन्न कोरियन र थाइल्यान्ड जुत्ता चप्पलहरू पाइन्छ सम्पर्क मनोकामना फोन शून्य छपन्न पाँच बैसठी तिन सय सन्ताउन्न मोबाइल अन्ठानब्बे चार पचास चौवालिस रमेश लोह वाउ, दीपक आज बिहे रिक्सम तो क्या देखिए उसके लगार्स को 40 विशेषता पुरानो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 हो डिजिटल प्रविधि पांच मिनट में नई बनर प्रिंट कर सुविधा लोडसेंग बेला में संपूर्ण काम करो प्रिंट एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स प्रिंट खैरनी चार पर्सा बजार चौबीस को टी चोक बैंक को अगड़ी राजेन्द्र लकांद्री रमेश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 भाई, ना भाई, ना तो सुन आधी ओके हो... हजुर हामी कहाँ स्वदेशी तथा विदेशी कालीगरद्वारा निर्माण गरिएका आधुनिक तयारी गर गरी अर्डर अनुसार तयार गरिने कम्प्युटर प्रविधिबाट नाप्तोल गरिने सुन खरिद गर्दा मात्र होइन एवं राशि पत्थरको व्यवस्था रहेको जानकारी गराइन्छ सम्पर्क सागर सुनचासल रत्नगर दुई टाडी सिनेमा हल रोड मोबाइल अन्ठानब्बे चार पचास चौरानब्बे छ सय छ्यालिस अन्ठानब्बे चार चौवन्न त्रिचालिस पाँच सय चालिस सुनमा सुधाता हेलो होइन कता यता यता फोन गर्ने हो त हस्ने हो र के हसाउने ल इन्जोय गर no time ho just for enjoy ko just for enjoy ko just for enjoy ko आजको वेलकम ब्याक ह्याट फर दिस सो टु म्युजिकल रेकन सर्च कमर्सियल ब्रेकफास्ट आवर द लाइफरी पनि वेलकम छ प्रोग्राम जस्ट एन्जॉय मा सुनि रहनु भएको छ लाइव ट्यून अन गरेर 101.5 मेगाहर्ज रो इन्टरनेट अनलाइनमा www.radioorfun.com मा लगन गरेर सुनि रहनु भएको छ आजको यस एपिसोडमा रुदैका छौ टेक्निकल सपोर्ट मिनल ब्रेकको समेटो रास्को र प्रोग्रामको प्रेजेन्टर द लाइक रेगुलर होस्ट मनसुरिया भर्दै भएको छ र आजको दिनमा के ल टिप्सहरू तपाईँको लागि सुसल्ली जेन्ट्स साथीहरूको लागि र एउटा लेडिस साथीलाई कसरी एउटा इम्प्रेसिङ गराउने त त्यो खालको टपिक नभएर टिप्सहरू तपाईँको लागि आजको एपिसोडमा दिने प्रयत्नमा जरुरी भएको छ केही टिप्सहरू तपाईँले पाइसक्नु भएको छ र केही टिप्सहरू दिने प्रयत्नमा र कुराकानीलाई अगाडि बढाउन चाहन्छु जस्तो कि एउटा रेडिज साथीलाई धेरै आफूले मन पराउँछ र कुराकानी गर्न चाहनुहुन्छ भने तपाईँसँग पनि एउटा सेलफोन यहाँनिर मोबाइल फोन छ र उसँग पनि छु र जसलाई एकदमै तपाईँहरूले आफूप्रति एउटा इम्प्रेसिंग गराउन चाहनुहुन्छ भने तपाईँहरूले के गर्नु पर्ला त स्पेसियली फोनै एसएमएस अथवा लभ एसएमएसहरू र एउटा फ्रेन्डसिप एसएमएसहरू तपाईँले पठाउँदै गर्नुपर्छ जसरी कि यस्तो गर्नुभयो भने तपाईँ केही उसको यादमा जस्तो बनिरहनुहुन्छ र हलफल सम्झिनुहुन्छ सु र भ्यालेन्टाइन डेको दिनमा हमेसा विस गर्नुपर्छ सधैँभरि र एउटा दामी खालको ब्युटिफल गिफ्ट एउटा प्यारो खालको गिफ्ट उसलाई चाहिँ दिनुपर्छ यो स्पेसल डेज चाहिँ यसो गर्दित भाइ एकदमै नजिकदै जानुहुन्छ र एउटा त्यो रिलेसन र त्यहाँनिर रिलेसन बढाउनु पनि एकदमै जरुर हुन्छ कि जस्तो लाग लाग्छ र एउटा ज्यान साथीको लागि हमेसा एउटा रोमान्टिक मोडमा चाहिँ बात गर्नुपर्छ एउटा अलिकति मडापवाको बेलामा बात कुराकानी गऱ्यो भने अलिकति राम्रो खालको त्यो जुन एउटा बिहेभन्दा चाहिँ हुँदैन गीत जस्तो लाग्छ र यसरी यस्तै कुराकानी गर्दै जाँदा यो उसको लागि चाहिँ तपाईँहरूले कुराकानी गर्ने बेलामा एकदमै मजा आउने खालको र आफूले पनि केही क्वेसन गर्नुपर्छ आर यु लाइक अर नट होइन मन परेछ अथवा परे छैन यो खालको क्वेसनहरू गर्दै उसको मड अनुसार तपाईँले कुराकानी पनि गर्नुपर्छ र सधैँ भोलिउडलाई एउटा रेस्पेक्ट पनि तपाईँहरूले दिन आवश्यक छु इम्प्रेसिङ आउनु छु म नि र उसलाई चाहिँ एउटा आफ्नो नजरमा जो राम्रो खालको एउटा आफू चाहिँ उसको नजरमा एकदमै राम्रो भएको चाहिँ तपाईँहरूले बिहेभ चाहिँ देखाउन जरुरी छ भन्नेअनुसार र एउटा लेडिजको लागि चाहिँ जो त्यो खालको बिहेभ देखाउन तपाईँ एकदमै आतुर हुनुहुन्छ र तपाईँले त्यो खालको बिहेभ चाहिँ देखाउनुपर्छ वेल प्रोग्राम जस्ट इन्जोयमा हामी रहिरहेका छौँ पिलाहरूको एउटा म्युजिक सुन्छौँ राज्यले पिलाहरू गर्दै हुनुहुन्छ प्रोग्राममा प्रोग्राम जस्ट इन्जोयमा छौँ प्रोग्रामको थर्ड म्युजिक अल्पेक्ट संस्कृति बाहेक प्रोग्राम जस्ट इन्जोय एन्ड म्युजिक अल्ट My country girl, my country girl You know my mom, my country girl Your love so dear ओके यो म्युजिक विचार तपाईँलाई फेरि पनि वेलकम छ प्रोग्राम जस पनि इन्जोयमा रहिरहेका छौँ सुनिरहनु भएको छ लाइभ ट्युर्क गरिरहोस् या इन्टरनेट अनलाइनमा जसरी जुन कुनै तहर तपाईँको बारे सुनिरहनु भएको छ यस एपिसोडमा रहिरहेका छौँ केही लभ टिप्सहरू तपाईँको लागि रहन्छौँ स्पेसली आजको लागि जेन साथीहरूको लागि एउटा लडी साथीलाई कसरी इम्प्रेसिङ कुराउने र केही टिप्सहरू दिने प्रयत्नमा जुन रहेको छु र केही टपिक्सहरू दिने प्रयत्न गर्दैछु र अब लास्ट लास्टमा छौँ ख्यारी अझै केही टप टिप्सहरू लागि रहन्छ र स्पेसल्ली लेडिज साथीहरूको लागि तपाईँले जोस उनलाई चाहिँ इम्प्रेसिङ गराउँ उठाउनुको लागि आफ्नो एउटा आफू चाहिँ जोस उपर्थी र उसको नजरमा चाहिँ धेरै राम्रो बन्नु एकदमै आवश्यक छ र एउटा लेडिज साथीहरूलाई स्पेसल्ली अलिकति डराउने केटा साथीहरू चाहिँ खासै मन चाहिँ पर्दैनन् त्यसैले अलिकति डराउनु पर्ने हुँदैन र एउटा जेन्स साथीको होइन ताकि आँखा आँखामा हेरेर कुराकानी गर्न सक्ने चाहिँ तपाईँमा क्षमता चाहिँ हुनुपर्छ र यो खालको कुराहरू तपाईँले रि एक्ट पनि गर्नुपर्छ र एउटा तपाईँले उसको लागि केही म्यानेज र म्यानेजहरू चाहिँ युज गरेर जे त्यो म्यानेज गरेको कुरा चाहिँ तपाईँले पुरा गर्नुपर्छ र पुरा गर्नुको लागि कोसिस पनि गर्नुपर्छ ताकि तपाईँको ज्यान हुँदा अरू र यसोसेल तिम्रो लागि ज्यान दिनसक्छु भन्ने खालका कुराहरू पनि आउन सक्छन् यहाँनिर अलिकति ड्यामेजिङको कुरा आउँछ र यो ड्यामेजिङ खालको जुन तपाईँले एउटा वेब देखाउनु आउँछ द्याट इज नट लाइक फर गर्ल त्यसो त त्यो लेडिस साथीहरूले चाहिँ त्यो खालको कुराहरू चाहिँ अलिकति मन पार्नुहोन सो द्याट जहिले पनि ब्रस सधैँभरि उसको लागि एउटा राम्रो काम र हरफल उसलाई चाहिँ इम्प्रेसिभ कुनै खालको र अलिकति मोड अन र मजा आउने खालको कुराहरू इम्प्रेसिङ गरेर आउने खालको कुराहरू चाहिँ तपाईँहरूले गर्नुभयो भने द्याट लभ इज भेरी सक्सेस फर अ लाइफ यो टिप्सहरू दिँदा दिदी र अब भने प्रोग्रामबाट हामी साइन आउट भएर जानुपर्ने बेला भइसकेको छ प्रोग्राम सुन्नुभयो हर्टली टू थ्याङ्क्स हुन चाहन्छु लाइफ टिनु आउनुहोस् एन्ड टिने अनलाइनमा तपाईँ सबैलाई हर्डली टू थ्याङ्क्स हुन चाहन्छु एन्ड अल्सो थ्याङ्क्स यतिका जसम्म टेक्निकल सपोर्ट गर्नुभयो टेक्निकल असिस्टेन्ट फ्रम द टेक्निकली साइड मिस्टर राजलाई पनि थ्याङ्क्स राज हुन चाहन्छौँ र प्रोग्रामको लास्टमा ब्याकग्राउन्डमा प्लेआउट भइरहेको यो म्युजिक तपाईँको लागि सार्दै प्रोग्राम सस्पेन्सी आजको यस एपिसोडबाट भोलिपल्सको एपिसोडमा फेरि तपाईँमा आज भेट हुने नै छु सो टिल देन दिस इज मे सूर्य सिङ goodbye take care and have a lot of fun in your life okay bye bye कार दिन Hey, Chafa!